समाचार मनोरंजन साहित्य खेल को सुचाना प्रवृत्ति स्वास्थ्य शिक्षा शमा निरंतर संगी प्रवासी बाली को रेडियो प्रवासी अनि रेडियो प्रवासी अनि रेडियो प्रवासी अनि रेडियो आपुवासी गौरव प्रवासी नेपालीको एकै आवाज एकै आवाज प्रवासी लाइन .com परिवर्तन, सफलता, तपाईहरूकै साथी त्रिलोचन कोइराला प्रवासी अनलाइन रेडियोबाट प्रसारण हुने कार्यक्रम कुराकानी सुन्न नभन्नुहोला तपाईँहरूकै साथी त्रिलोचन कोइरालाको साथमा कार्यक्रम प्रवासी नेपाली को प्रवासी नेपालीको अहिले सुन्दै रेडियो प्रवासी रेडियो सुनेरु त स्वागत गर्न चाहन्छु भित्रै रहेको शुभ दीपावली सर्वप्रथम हामी शुभकामना जनाउन चाहन्छौँ शुभ दीपावली दुई हजार यो पावन अवसरमा यहाँ र यहाँको परिवारमा यहाँ र यहाँको देशमा जहाँ जहाँ रहनुभएको छ सा। सबैले शान्ति समृद्धि र प्रगतिका बाटाहरू पढाइ प्रवासी रेडियो हार्दिक शुभकामना व्यक्त गर्दछ हजुर श्रोताबिनहरू हामी प्रवासी रेडियोको कुराकानीको यस स्तम्भमा उपस्थित भइसकेका छौँ कुराकानीलाई हामी विभिन्न अतिथिहरूलाई रहेछ रेडियोको स्टुडियोमा निम्त्याउँदै हामी सम्बन्धित विषयमा सम्बन्धित क्षेत्रमा र सम्बन्धित व्यक्तिको अनुभवलाई जनचेतनामुख रूपमा कार्यक्रमहरू सञ्चालन गरिरहेको यस कुराकानीमा आजका अतिथि पाहुना हुनुहुन्छ नेपाली बालबालिका तथा महिलाको क्षेत्रमा विगत लामो समयदेखि सामाजिक क्रियाकलापमा सक्रिय व्यक्तित्व हेल्प नेपालकी अध्यक्ष श्रीमती शर्मिला मैनाली विशुद्ध महिला तथा बालबालिकाको सेरोफेरोमा नेपालमा भइरहेका महिला तथा बालबालिकाको अवस्थाको बारेमा र हेल्प नेपालको वर्तमान अवस्थाको सेरोफेरोमा हामी कुराकानी गर्नेछौँ हाम्रो आजको कुराकानीमा हाम्रो अतिथि शर्मिला मैनालाई हार्दिक स्वागत गर्न चाहन्छौँ धन्यवाद यस कार्यक्रममा चाहिँ यसरी बाल बालका एउटा महिलाको बोल्न दिनुभयो म धेरै खुसी छु र यस यो चाहिँ हाम्रो एउटा चाहिँ के भन्दाखेरि हामीले के काम गरेको छौँ त भन्ने कुराहरू यसरी जुन हामीले चाहिँ एउटा मिडियाको माध्यमबाट समाजमा यो कुराहरू फैलाउन पाउँदाखेरि पनि हामीलाई धेरै खुसी लाग्छ किनभने एउटा मात्र व्यक्तिले यो समाजलाई सपार्न सहयोग गर्न हरेक कुराहरू गर्नको लागि सकिँदैन त्यसले गर्दाखेरि जुन चाहिँ हाम्रो एउटा माध्यम हो एक एकले गर्दैखेरि चाहिँ के हुन्छ भनेदेखि सारातिर चाहिँ यो कुराहरू चाहिँ फिजिन सक्छ विभिन्न विकृतिहरूलाई रोक्न सकिन्छ बालबालिकाको क्षेत्रहरूमा चाहिँ हामीले बालबालिकाहरूलाई चाहिँ सडकमा जानबाट चाहिँ रोक्छौँ उनीहरूको चाहिँ एउटा चाहिँ भविष्यको एउटा चाहिँ मार्ग एउटा बाटो हामीले दिन सक्छौँ बालबालिका नै हाम्रो चाहिँ देशको एउटा चाहिँ भविष्यको चाहिँ एउटा चाहिँ कर्णधारण हो भोलि ती बालबालिकाहरू राम्रो भयो भने देशलाई चाहिँ उनीहरूले चाहिँ विकास गर्न सक्छन् देशको नाम कमाउन सक्छन् उनीहरूको आफ्नो खुट्टामा उभिएर आफै चाहिँ खान सक्छन् त्यस्तो खालको चाहिँ चाहिँ हामीले एउटा चाहिँ सोचाइ राखेर हेल्प नेपालले यो बालबालिका तथा महिलाहरूको क्षेत्रमा चाहिँ काम गरेको छ र यसमा चाहिँ के छ भनेदेखि हेल्प नेपालको बालबालिकाहरूको लागि चाहिँ चिल्ड्रेन होम छ जो चाहिँ तिलगङ्गा स्थित त्यहाँ रहेको छ र यसले चाहिँ बालबालिकाहरूलाई आफ्नै एउटा परिवारमा एउटा परिवारले कसरी चाहिँ एउटा आफ्नो छोराछोरीलाई स्याहार सुसार गर्छ पारिवारिक वातावरण दिन्छ उसको भविष्यको बारेमा सोच्छ त्यस्तै प्रकारले त्यस चिल्ड्रेन होममा ती बालबालिकाहरूको लागि चाहिँ काम गरेको छ र ती बालबालिकाहरूको चाहिँ स्वास्थ्य सम्बन्धी हामीले चाहिँ गङ्गालाल हस्पिटलमा मुटुको लागि चाहिँ कार्यक्रमहरू सञ्चालन गरेको छौँ चा। विगतको चार वर्षदेखि र जुन महिला बच्चाहरूलाई आफ्नो आर्थिक अवस्था कमजोर छ जसको चाहिँ सारा केही छैन त्यस्तो बालबच्चाहरूको लागि मुठ सम्बन्धी केही प्रब्लमहरू भयो भने हामीले प्रत्येक लगेर जति खर्च लागोस् अहिलेसम्म गरेको छौँ यतिसम्म कि एउटा बच्चाको लागि तिन लाखसम्म हामीले खर्च गरेको छौँ र त्यो अहिलेसम्म एक सय अस्सी भन्दा बढी चाहिँ त्यस्ता बच्चाहरूको चाहिँ हामीले सेवा पुऱ्याइसकेका छौँ र ती बालबालिकाहरूको चाहिँ एउटा चाहिँ स्वास्थ्य सम्बन्धी चाहिँ हामीले चाहिँ एउटा गर्नुपर्ने हामीले चाहिँ एउटा योगदान हाम्रो हेल्थ नेपालको तर्फबाट हामीले गरेको छौँ विश्व नै यति लामो समय काम गरिरहनु भएको छ तपाईँले आफ्नो यस हेल्थ नेपालले गरेका गतिविधि भन्ने क्रममा बताइराख्नु भएको छ अथवा गतिविधि सञ्चालन गर्नको लागि तपाईँहरूलाई नेपाल सरकार या सम्बन्धित क्षेत्रबाट के कस्तो सहयोग यस्तो छ कस्तो छ भनेदेखि नेपाल सरकारबाट ने चाहिँ अहिलेसम्म हामीले जो कुनै आर्थिक सहयोग हामीले पाएका छैनौँ कुनै पनि आर्थिक सहयोग पाङ्गलाई अहिले आजसम्म चाहिँ काहीँ कसैले दिनुभएको छैन तर के भने एउटा मोरल सपोर्ट भनेको चाहिँ पाइ नै रहेको त्यति मात्र नै चाहिँ त्यो काटिँदैन पुरा हुँदैन किनभने त्यो यो जुन एउटा व्यक्ति होस् एउटा जोस होस् एउटा समाजमा केही सेवा गर्छ भने देशको लागि गरेको त्यो त्यो व्यक्तिको लागि गरेको होइन र सरकारले के सोच्नुपर्छ भनेदेखि सरकारले चाहिँ त्यस्तो ठाउँमा चाहिँ निमन्त्रणा गरेर मात्रै होइन आफू पनि कहाँ छ त यस्ता सङ्घ के गरिराखेका छन् त र प्रत्यक्ष रूपमा चाहिँ त्यहाँ हेर्नुपर्छ निगरानी राख्नुपर्छ र रा केही समस्यासम्मदेखि के सरल वातावरण बनाइदिनुपर्छ अप्ठ्यारो बनाउने कानुनमा मात्रै कानुनको दायरामा यो छैन कानुनको दायराभित्र यो परेको छैन मात्रै होइन त्यो पार्नलाई के गर्ने त जानु पर्यो किनभने जब एउटा व्यक्तिले चाहिँ एक सय बयालिसजनाको चाहिँ बच्चाहरूदेखि लिएर हजारौँ महिलाहरूको हजारौँ बच्चाहरूको चाहिँ केयर गर्नु सक्छ भने त्यहाँ गएर त्यो भनेको के त त्यो एउटा चाहिँ भविष्यका कर्णधारहरू भोलि त्यही देशका नेताहरू भोलि त्यही देशका चाहिँ प्रधानमन्त्रीहरू भोलि ती देशका चाहिँ सबै तिनीहरू भनौँ न विकासका चाहिँ एउटा चाहिँ कर्णधारहरू हुन् भने त्यस्तो ठाउँमा चाहिँ किन सरकारले निगरानी नराखे कस्ता कस्ता बालबालिका नेपालको अहिले संरक्षित अवस्था छ अहिले कस्तो बालबालिकाहरू सबभन्दा चाहिँ सडक बालबालिकाहरू र सडक बालबालिका जुन सडकमा जानुभन्दा अगाडि पनि चाहिँ हामीले चाहिँ अगाडि नै अगाडि नै चाहिँ हामीले चाहिँ जान नदिनको लागि कसरी उनीहरूलाई रोक्ने त सडकमा गइसकेपछि तँ ल्याएर सुधार्नुभन्दा सडकमा जानुभन्दा अगाडि नै र सडकमा गइसकेकाहरूलाई पनि चाहिँ हामीले चाहिँ ल्याएर राख्ने उनीहरूको चाहिँ उनीहरू वातावरण चिल्ड्रेनको एउटा चाहिँ घरमा होममा एउटा चाहिँ आमा बाउले कस्तो वातावरण दिन्छ त्यस्तै वातावरणमा गइरहेको छ र त्यति मात्रै नभएर अर्खानेजहरू जसको बाउ आमा छैन जो चाहिँ बाउ आमा भए पनि त्यसलाई केयर गर्दैन जाँडो सिकाएर चौबिसै घन्टा बसिरहेको हुन्छ घरमा चाहिँ भनौँ न जसको अब श्रीमान छ के बुवा चा बुवा छ आमा छैन बुवाले अर्को ल्याएको छ त्यस्तो खालको बच्चाहरू धेरै छन् त्यहाँनिर बच्चाहरू प्रायः एउटै जिल्लाको मात्रै छैन विभिन्न जिल्लाको बच्चाहरू छन् म्याक्सिमम् पश्चिम जिल्लाको बच्चाहरू बढी छन् र तराईको बच्चाहरू पनि छन् हिमाल तराई पाहाड सबै किसिमका बच्चाहरू त्यहाँ चाहिँ संलग्न छन् जसको आर्थिक अवस्था न एकदम बनाउन कमजोर भएको र छन् परिवार छन् भेट्न आउँछन् कस्तो परिवार आउँछन् मामाहरू आउँछन् काकाहरू आउँछन् तर उसको जुन आमा बाउ यस्तो किसिमको छन् आमा छ भने अर्कोसँग चाहिँ अब विवाह गरेको हुन्छ बाउ छ भने अर्कोले ल्याएको हुन्छ जसलाई चाहिँ घरमा राख्नुको लागि चाहिँ वातावरण चाहिँ नमिलेर उसलाई हेला भएर कुटाइपिटाइ एकदम नराम्रो किसिमको वातावरणहरू पाएर उसलाई चाहिँ एउटा तरास एउटा तनाव दिएर राखेको हुँदा छिमेकीले त्यस्तो बच्चाहरूलाई चिल्ड्रेन होममा ल्याएर राखिदिएको हुन्छ कि त्यो अवस्था छिमेकीले देखेर उसको चाहिँ वातावरण त्यहाँनेरि चाहिँ बिग्रिन्छ उसको भविष्य बिग्रिन्छ भने बरु संस्थामा राखिदियो भने यसको जीवन बन्छ भनेर छिमेकीलेसम्म ल्याएर राखिदिएको छ त्यस्तो किसिमको बच्चाहरू त्यहाँ छन् लामो काम गर्नुलाई जस्तो एक सय ब्यालिसभन्दा बढी बालबालिकाहरू अहिले संरक्षित अवस्थामा छन् र एक सौ असीभन्दा बढी बालबालिका सेवा पाइरहेका पाइसकेका छन् भनिरहेको छ अथवा यो लामो प्रक्रिया पुऱ्याउन आर्थिक समस्या त निश्चित पर्छ के छ यो आर्थिक रूपमा चाहिँ तपाईँहरूको स्रोत के त एउटा कुरा के छ भनेदेखि जति पनि मैले मैले पनि पहिले काम गर्थेँ मेरो पनि पुर्खाको सर सम्पत्तिहरू थियो मैले सबै सकेँ मेरो मसँग अहिले केही पनि छैन अहिले जति पनि हुन्छ एक रुपियाँ हुन्छ दुई रुपियाँ हुन्छ एक गिराम हुन्छ जति हुन्छ म त्यही नै पठाउँछु र के हुन्छ भने एकजना डक्टर रुजी कोर्चेला हुनुहुन्छ उहाँले पनि जति काम गर्नुहुन्छ उहाँले त्यो संस्थालाई दिनुहुन्छ उहाँ चाहिँ मेरो श्रीमान हो उहाँले मलाई सपोर्ट गर्नुपर्छ उहाँको काम उहाँले जति क का कम्पनीहरूमा काम गर्नुहुन्छ जे गर्नुहुन्छ उहाँको आफ्नो घर जग्गा जुन बेचेर आफ्नो अंशहरू लिएर पनि आफ्नो पर्सनल सम्पत्ति बेचेर पनि करोडौँ रुपियाँ त्यहाँ दिनुभएको छ र त्यो अब त्यति मात्रै इन पाइनँ त्यो भनेको एक दुई वर्ष कार्यक्रम सञ्चालन गर्नुभयो तर अब के गर्ने त भन्दा कुनै पनि इन्कमको सोर्स त बनाउनु पऱ्यो जसले गर्दाखेरि मैले के गरेँ भनेदेखि अहिले चाहिँ मैले इन्कम सोर्सहरूको लागि चाहिँ खोजी गरिरहेको छु तर त्यो इन्कम सोर्स केमा जान्छ त भने चाहिँ यसको प्रफिट चाहिँ मैले हेल्प नेपाललाई दिइदिन्छु मेरो आफ्नो उद्देश्य चाहिँ तर के इन्कम इन्कम स्रोत भन्नुको इन्कम स्रोतहरू चाहिँ के के हुनसक्छ अहिले चाहिँ जुन मैले आफ्नो एउटा प्लान बनाएको छु मैले एउटा चाहिँ गर्न खोजिराखेको छु कम्पनीहरू खोलेर जस्तो आशाको फुल माइनिङ कम्पनी खुलेको छ र त्यसको काम सुरु त भएको छैन तर पनि त्यो सेयर बेचे मैले यसपल्ट त्यो सेयर बेचे जसमा मैले साढे तिन सो र जतिमा सेयर बेचेँ त्यो सेयर बेचेको पैसा अहिले चाहिँ हेल्प नेपाललाई जोस् जसले सेयर खरिद गऱ्यो काजी शेर्पा हुनुहुन्छ उहाँले त्यो सेयर खरिद गरेको मैले बेचेको त्यो पैसाले हेल्प नेपाललाई दिइरहनु भएको छ र त्योभन्दा अगाडि पनि उहाँले पैसाहरू दिनुभएको छ त्यही सेयरमा मैले चाहिँ त्यो हेल्प नेपाललाई दिएको खर्चहरू त्यहीँ मिलाएँ उहाँले भन्नु तपाईँलाई मैले दिएको ऋण चाहिँ तपाईँको त्यो जुन माइनिङको सेयर म मा खर्च तपाईँले त्यहीँ गर्नुहोस् र बाँकी भएको म दिन्छु भने चाहिँ हुन्छ भनेर अहिले त्यो एग्रिमेन्ट गरेर त्यो हेल्प नेपाललाई पैसा दिइराखेको छु एउटा माध्यम छ त्यो भयो तर जे होस् अब फेरि काम सुरु भयो भने त्यहाँबाट आएको इन्कम छ भने पनि मैले हेल्प नेपालमा वास्तवमा हेल्प द नेपाल जस्तो अहिले तपाईँले भनिराख्दा व्यक्ति रूपमा तपाईँ या तपाईँ श्रीमा या आ, काजी शेर्पा ल लगायत लोनको रूपमा गरिराख्नु भएको छ वास्तवमा यी मात्रै स्रोत हुन् कि अन्य स्रोतहरू पनि छ अरू व्यक्ति आजभन्दा आजभन्दा दुई तिन वर्ष अगाडि केही साधारण स्रोतहरू थिए नभएको होइन तर त्यो सीमित धेरै धेरै चाहिँ भनौँ न रेगुलर रूपमा होइन तिन चार वर्ष स्रोत भए तर त्यसले काफी भएन किनभने हाम्रो कमाई पनि चाहियो त्यहाँ जस्तो दस लाख रुपियाँ मैले पाएँ भने त्यत्रो बालबालिकाको क्षेत्रमा काम गर्नको लागि त्यति त इनफ भएन पुरा भएन र त्यो मात्रै स्रोत हामीले चाहिँ सोचेर बस्यौँ भने कस्तो हुन्छ भने हामी जहिले पनि आशामुखी भइरहेको हुन्छ समाजसेवी गर्ने भने हुन्छ कसैले दिएर मात्रै हुन्छ कि तर हामीले पनि त एउटा बाटो बनाउन त सक्छौँ हामीले एउटा बाटो खोज्न सक्छौँ बाटो खोजेर सफल भयौँ भनेदेखि हामीलाई के हुन्छ भनेदेखि अर्काको आशामुखी बढ्नु भएन किन हामीले चाहिँ त्यसमा चाहिँ चालिस मात्रै हाम्रो चाहिँ प्रफिट लगाइदिउँ भने समाजको सेवा पनि त भयो नि अलिकति प्रसङ्ग अगाडि बढौँ समा नेपाल विगत 12 वर्ष तेह्र वर्षदेखि सञ्चालन भइरहेको छ र विगत एक दशकदेखि तपाईँले नेतृत्व गरिराख्नु भएको छ मासमा यो अवधिमा यो विदेशी दात्री वड़ा सहकार्य गर्ने या नेपाल नेपालभित्रकै अन्य संस्था सहकार्य गर्ने काम चाहिँ कति भएको छ एउटा इटालीको आइटारी बामबिनी संस्थाले दुई तिन वर्ष सहयोग गर्यो र अहिले त्यो सहयोग पनि छैन दुई वर्षदेखि दे दुई वर्षदेखि त्यो सहयोग छैन र त्यो एउटा थियो त्यति नै हो र त्यसपछि महिलाहरूको कार्यक्रम सञ्चालन गऱ्यौँ नेपालबाट युएनबाट युएनडिपीहरूबाट त्यो महिलाहरूको स्वास्थ्य सम्बन्धी पाठ्यघर खस्ने र त्यसको चाहिँ पाँच सयजनाको अपरेसन पनि गऱ्यौँ अठार हजार महिलाहरूलाई ट्रिटमेन्ट गऱ्यौँ हामीले जुन चाहिँ प्रत्यक्ष रूपमा नेपालका विभिन्न जिल्लाहरूमा जहाँ चाहिँ हामीले एक ठाउँमा एक महिना कार्यक्रम गाउँमै राखेर रा। डक्टरहरूसहित लगेर ट्रिटमेन्ट गरेर त्यस्तो किसिमको कार्यक्रमहरू सञ्चालन गरेका थियौँ जुन कार्यक्रम चाहिँ हामीले छ सात वर्षसम्म लगातार अहिले पनि त्यस्तो किसिमको समस्याहरूको लागि अहिले पनि फेरि यो नोभेम्बरदेखि एउटा कार्यक्रम रोट्री क्लबबाट <laughs> रोट्री क्लबबाट चाहिँ यो जुन इटलीको रोट्री क्लबले चाहिँ फन्डको व्यवस्था गरिरहेछ दिनलाई निर्णय पनि गरिसकेको छ जुन नेपालको माध्यम नेपालको रोट्री क्लबको माध्यमबाट काठमाडौँ रोट्री क्लबबाट चाहिँ हामीले पाउँछौँ र त्यो अहिले महिलाहरूको पाठेभरको क्यान्सर सम्बन्धी डायग्नोसिस त्यसको रोग पत्ता लगाउने कार्यक्रम चाहिँ र त्यसको ट्रिटमेन्ट कसरी के भनेर त्यो किसिमको अरूदेखि त्यो कार्यक्रम हुन्छ एक वर्षको लागि पछि एक वर्षको त्यो कार्यक्रम पाइरहेछ जस्तो नेपालमा बालबालिका तथा महिलाहरू हेर्न विभिन्न एनजिओहरू पनि गठन भएको छ विभिन्न संस्थाहरू पनि हेर्छन् र विशेष त विश्वमा भएका एनजिओहरूले पनि बालबालिका तथा महिलाहरूलाई विशेष त आफ्नो क्षेत्र बनाउने गर्दछन् वास्तवमा यही अयपायलाई खोलेर आर्थिक उपार्जन गर्ने संस्था र हेर्दा नेपाल बिच उनीहरूकोले गर्ने अनैतिक क्रियाकलाप अनैतिक आर्थिक क्रियाकलापले गर्दा हेर्दा नेपाललाई कतिको असर गर्छ धेरै असर गर्छ किन असर गर्छ मेरो उद्देश्य फरक छ किनभने मलाई कसैले ठुलो भनोस् नभनोस् म त्यसले त्यो विषय मैले राखेको छुइनँ मेरो संस्था प्रचार होस् नहोस् मैले त्यो विषय राखेको छैन किनभने एउटा मानवले गर्नुपर्ने काम के हो त किनभनेदेखि एउटा कुनै पनि मान्छेको एउटा कुनै पनि बाल बालिका होस् कुनै वृद्धा होस् कुनै महिला होस् कुनै पुरुष होस् त्यसको उद्धार हुन्छ भने आफूलाई कति प्रसन्न हुन्छ कति खुशी मिल्छ त्यो एउटा धर्मको दृष्टिकोण एउटा आत्मसन्तुष्टिको दृष्टिकोण भयो अर्को आफ्नो एउटा के भने राम्रो मानव जीवन दिए आइसकेपछि केही कुरा राम्रो गर्नुपर्छ समाज होस् या घर होस् जुनसुकै ठाउँमा होस् र पोजिटिभ धारणा राखेर चाहिँ हामीले काम गर्नुपर्छ भन्ने मेरो उद्देश्य हो कुनै अर्को संस्थाले के सुनेको छ देखेको पनि छ नदेखेको पनि होइन किनभने विभिन्न सङ्घ संस्था एनजिओ पाँच सय एनजिओसँग पनि काम गरिएको छ तर ती एनजिओहरूले कसरी काम गर्छन् र कति एनजिओले राम्रो पनि गरेका कतिले नराम्रो पनि गरेका छन् तर सबै व्यक्ति एकै किसिमको हुँदैन र मेरो उद्देश्य भनेको त्यो कस्तो भनेदेखि पैसा कमाऊ राम्रो मलाई सबैले ठुलो भन्नुहोस् भन्ने मेरो उद्देश्य छैन कसरी हुन्छ एउटा मानव भएर जन्म लिइसकेपछि राम्रो काम गरौँ जस तपाईँले यति लामो समय अनुभव नै बटुल्नु भएको छ र एनजिओसम्म विभिन्न एनजिओहरूसँग पनि काम गर्नुभएको छ र गरिब पनि आउनुभएको छ जसो ती गतिविधिबाट हेर्दा नेपाललाई कति पाठ पढिए होला कति सुधारिए भयो होला जसो कति समस्याहरू सृजना भयो होला अब अलिकति प्रसङ्ग भयो तला विगत बाह्र वर्षदेखि अगाडि आएको एउटा बालक आज बाह्र वर्ष नागिसकेपछि उसले जसो यस हेर्दा नेपालमा हिजो सुरुका दिनमा आएका बार बालकाको आजको अवस्था चाहिँ कस्तो छ धेरै खुसी छन् उनीहरूको जीवन मरिस कतिपय कस्तो एउटा बच्चाको म उदाहरण दिन्छु एउटा चाहिँ परिवारमा तिनजना बच्चा, परिवार बच्चा रहेछ जो चाहिँ सानो बच्चा चाहिँ त्यो चिल्ड्रेन होममा चाहिँ आइपुग्दाखेरि दुई वर्षको थियो त्यो बच्चाको जब मैले कहानीहरू सोधेँ त्यो बच्चा चाहिँ मर्नलाई चाहिँ फ्याँकिदिइसकेको बच्चा म चिल्ड्रेन होममा पुगेँ के भने म्याडम यो बच्चा चाहिँ बाँच्दैन होला हामीलाई डर लाग्यो भने मैले केही बोलिनँ मैले ट्यापको समाएर लिएर आएँ मैले ट्यापको समाएर लिएर आएपछि के, के गरेँ चाहे अब जे यो मेरो बाँच बचाउने मेरो भनौँ एउटा कर्तव्य हो तर सासै हाल्ने त मेरो कर्तव्य नै गर्ने मेरो कर्तव्य हो मैले के सोचेँ भने भगवान् यो बच्चाको लागि चाहिँ जसरी हुन्छ मैले केही गरौँ भगवान् सारा दिनुहोस् भनेर लिएर आएँ त्यसपछि म बसेकै ठाउँमा लिएर आएँ चिल्ड्रेन होमबाट पनि निकालेर लिएर आएँ त्यो बच्चा जुन आइपुगेको थियो ल्याएर राखिदिएको थियो अब कस्तो हुन्छ नि बच्चाहरू एकदम दुःख पाएर एकदम त्यो बच्चालाई चाहिँ उसको मामाले आमा पनि मरेको भाउ पनि मरेको घरमा तिनजना बच्चा गाउँले चाहिँ मामालाई चाहिँ दिएको रहेछ मामाले चाहिँ के गर्दछ भने बेलुका आइसकेपछि बेल्ट खोल्ने बेल्डले हिर्काएको हिर्काई मात्रै गर्ने किनभने ऊ त्यो बच्चाको हिस्ट्री मैले आफूले सबै पछि चाहिँ उनीहरूबाटै लिएँ किनभने एउटा ठुलो सानो र सबभन्दा सानो चाहिँ दुई वर्षको जैले आयो उनीहरूलाई चाहिँ देखेँ कि तर्सिने मान्छे देखेँ तर्सिने मात्रै कुर्ता कुर्ता कुर्ता त्यस्तोदेखि कुरा छिमेकीले ल्याएर राखिदिएको अनि छिमेकीले चाहिँ त्यहाँ चाहिँ अब नेपालमा ल्याएर राखिदिउँ भनेर उसले लिएर आएर त्यसरी राखिदिएको र त्यो बच्चालाई जुन स्याहार सुसार गरेँ गरिसकेपछि त्यो बच्चा नचिनिने अवस्था ऊ त्यति मोटायो ऊ त्यति राम्रो भयो ऊ बाँच्यो र त्यो बच्चाहरूले के भन्छन् अहिले उनीहरू कविता बनाउँछन् गीत बनाउँछन् हरेक गर्छन् हाम्रो चाहिँ भनौँ न एउटा चाहिँ हाम्रो आमा आज नभएको भए हामी यस्तो हुँदैन होला भन्ने त्यस्तो खालको उनीहरूको फिलिङ छ यति क्लासमा राम्रोसँग इङ्ग्लिसहरू बोल्छन् बोर्डिङमा पढाएको छ जति बच्चा मैले त्यहाँ राखेको सबैलाई बोर्डिङमा पढाएको छ कुनै पक्षपात गरेर सरकारी स्कुलमा पनि हालेको छैन किनभने भविष्य बनाए दुई क्लासै मात्रै पढे भए पनि किन नहोस् उनीहरूको जग डह्रो बनाइदिउँ राम्रो बनाइदिउँ जग डह्रो भएपछि उनीहरू जहाँ पनि काम गरेर खान सक्छन् मेरो उद्देश्य चाहिँ के र उनीहरू खुसी छन् तर उनीहरूले बुझ्छन् पनि अहिले कस्तो किसिमको वातावरण छ भनेदेखि त्यहाँनिर आमालाई दुःख परेको छ हामीले यो दुःखको कुराहरूलाई सहनुपर्छ भोलि राम्रो भयो भने त आमाले हामीलाई गरिहाल्नुहुन्छ नि बच्चाहरूलाई पनि गरेर सोध्नुभयो भने मेरो व्यवहार कस्तो बच्चाहरूसँग सबैको म भन्न सक्दिनँ किनभने आफूले चाहिँ कस्तो व्यवहार गरिन्छ बच्चाले प्रत्यक्ष रूपमा भन्छन् अलिकति फेरि पनि यो समस्यातिर फर्क्यौँ हिजो ए महि महिला तथा बालबालिका बाल विशेष महिला क्षेत्रमा काम गर्दै अनुराधा कोरालाई सिएनआरए हिरो बन्नुभयो र बालबालिका हेर्दै पुष्प बस्नेत पनि हिरो सिएनएर हिरो बन्नुभयो र आज यसरी बालबालिका हेर्ने तपाईँ शर्मिला मैनाली लगायत अन्य संस्कार पनि छन् वास्तवमा यस यो, यो पुरस्कृत हुनुपर्छ र हुनुहुँदैन त गोड कुरा तपाईँको अभिव्यक्तिबाट प्रश्न भइसकेको छ तथापि पर पर तरम, यो समाजसेवाको मूल्याङ्कन चाहिँ समाजसेवाको मूल्याङ्कन एकदमै होइन हुनुपर्छ तर समाजसेवाको मूल्याङ्कन भन्दा पनि काम गर्ने क्षेत्रमा अप्ठ्यारो सरकारले नपार्दियोस् बुझोस् यो मान्छेले सत्य तथ्य काम गरेको छ कि छैन भनेर बुझोस् र त्यो अप्ठ्यारो नपरोस् क्रिटिसाइज बढी भन्दा र क्रिटिसाइज नै ने, नेगेटिभ क्रिटिसाइज बढी नगरोस् मेरो चाहिँ उद्देश्य त्यो म चाहिँ अब पुरस्कृतै हुनुपर्छ मलाई चाहिँ भनौँ न चाहिँ दोसालाई ओढाउनुपर्छ भन्ने त्यो हो दोसालाई ओढाउनु नओढाउनु समाजको कुरा हो तर मैले त्यो उद्देश्य बोकेको छुइनँ मेरो उद्देश्य के हो भनेदेखि यो मैले आँखाको अगाडि देखेको कुराहरू मैले गर्न सक्ने कुराहरू गर्न नसके पनि होस्टलेमा हैसे गरिदिने कुराहरू चाहिँ त्यो मेरो कर्तव्य हो एउटा नेपाली एउटा मानवको चाहिँ एउटा चाहिँ भनौँ एउटा भइसकेपछि मैले गर्नुपर्ने कर्तव्य त्यो मेरो चाहिँ उद्देश्य त्यो हो मलाई एप्रिसिएट गर्नुपर्छ मलाई प्रशंसा गर्नुपर्छ भन्ने म भन्दिनँ पुष्पा बस्नेत लगायतले पाएको पुरस्कारको चाहिँ तपाईँले कुन दृष्टिकोणले हेर्नु भएको छ म एकदम राम्रो दृष्टिकोणले हेर्छु किनभने के हुन्छ भने भगवान्ले पनि के भन्नुहुन्छ दुःख गर्दा गर्दा गर्दा एक दिन नै एक दिन चाहिँ त्यसको व्यक्तिको पनि दिन आउँछ दुःख उनीहरूले नगरेको छैन अनुराधाको जस्तो अनुराधा दिदीको चाहिँ इन्टरभ्यू चाहिँ टेलिभिजनमा हेर्दाखेरि कस्तो लाग्थ्यो भनेदेखि ए मैले मात्रै दुःख पाएको होइन रहेछ त्यो दिदीले पनि त त्यस्तो दुःख पाएको रहेछ कस्तो कस्तो दुःख उहाँले चाहिँ भनेको सुन्दाखेरि कस्तो लाग्थ्यो त्यो उहाँको जुन कुरा सुन्दा कस्तो लाग्थ्यो भनेदेखि भित्र आफूलाई इन्करेज साहस आउनु होइन यो सबैलाई पर्दोरहेछ भन्ने लागेर चाहिँ काम गरेको र जसरी अहिले उहाँहरूको त्यो कस्तो भने भगवान्ले दिएको प्रसाद हो कि समाजमा जुन उहाँहरूले चाहिँ योगदान पुऱ्याउनु भयो समाज नै भगवान् सब भगवान्को सेवा गर्नु जुन चाहिँ भगवानको प्रसाद उहाँहरूले पाउनु भयो म त्यो दृष्टिकोणले बढाएको छु अलिकति फेरि प्रसङ्ग भनौँ तपाईँको वास्तवमा यो समस्यामा लागिरहनु भएको छ यो त नेपालमार्फत आफ्नो सम्पूर्ण जिउ जन धन या आफूले पाउने नपाउने सम्पूर्ण शक्तिहरू आफूसँग भएको सम्पूर्ण नागरिकहरू समर्पण गरिराख्नु भएको छ वास्तव यो हेर्दा नेपालमा यति बढी समृद्ध हुनुको समर्पण गर्नुको पछाडिको तपाईँको आफू पृष्ठभूमि चाहिँ के त मेरो यस्तो पृष्ठभूमि केही छैन तर अहिले मलाई कस्तो भइसक्यो भने हेर्नुहोस् म एउटा आमा भइसकेँ म त्यो बालबालिकालाई कसरी छोड्नु र त्यो कस्तो हुँदो रहेछ भने तपाईँलाई दुई वर्षको बच्चा एउटा ल्याएर कसैले छोडिदिन्छ भने अब त्यो त्यो छोड्नेले कसरी छोड्यो भगवान जानुस् कस्तो हृदयबाट छोड्यो तर म कसरी छोडौँ मैले कसरी त्यो चाहिँ बच्चालाई चाहिँ मा ला म दिनरात रुन्छु तर यो रोगको म मान्छेलाई देखाउँदिनँ म त्यो बच्चाहरूका लागि रुन्छु छ छ घन्टासम्म म चाहिँ भगवानसँग प्रार्थना गरिरहेको हुन्छु हे भगवान् यो बच्चालाई केही नहोस् कुनै बच्चा हस्पिटल लगेको छ भने त्यो बच्चाको लागि त्यत्तिकै प्रार्थना गरिरहेको हुन्छ किनभने मैले त आफूले प्रत्यक्ष आफ्नो चाहिँ भनौँ न छोराछोरी पाएको छुइनँ तर पनि मलाई के हुन्छ भनेदेखि त्यो मेरो पने पने पने गर्न, ना ना मेरो आफ्नै छोराछोरी कुनै पनि कुरा गर्नु छ भने भित्र हृदयदेखि नै गर्नु छैन भने त्यो नाटक नगर्नु मेरो उद्देश्य चाहिँ त्यो किनभने त्यो कुरा तपाईँ मानवलाई ढाट्न सक्नुहुन्छ तर भगवान् आत्मालाई ढाट्न सक्नुहुन्न पछाडिको सा? पृष्ठभूमि <laughs> यो सामाजिक क्षेत्रमा क्रियाशील हुनुहुन्छ र तपाईँको अहिलेको बढी रफ्ता या अहिले हामी कुराकानीकै यही क्रममा प्रवासियल रेडियोको यस कुराकानीको बिचमा तपाईँले गरेको अभिव्यक्तिहरूबाट तपाईँ धर्ममा अलिक बढी आस्था राख्नुहुन्छ निश्चय नै धर्म र सेवा चाहिँ कतिको यो समस्या चाहिँ कतिको तात्पर्य हुँदो रहेछ कस्तो हुन्छ नि धर्म सेवाबिनाको धर्मै हुँदैन धर्म भनेको के धर्म भनेको एउटा परिधिभित्र मान्छेलाई चाहिँ घेरेर राखेको हुन्छ त्यसलाई के भन्छ भने राम्रो काम गर धर्म भनेको त्यो धर्मले हामीलाई यो भन्दैन कि नराम्रो काम गर धर्म भन्ने एउटा एउटा कुरा हो एउटा शब्द हो जसले हामीलाई त्यो राम्रो काम गर्नु भनेर चाहिँ एउटा परिधि एउटा वातावरण एउटा चाहिँ एउटा बााउन्डरी बनायो हामी त्यही भित्र जो पनि होस् तपाईँ हेर्नुहोस् न विश्वलाई हेर्नुहोस् विश्व एउटा धर्मभित्र अडिएको छ एउटा ग्रन्थभित्र अडिएको छ जो पनि त्यसैलाई एउटा आदर मानेर नभए विकृति कति फैलिन्थ्यो होला त मान्छेले के भन्छ हो भगवान्ले के गर्नुहुन्छ यस्तो गर्नु हुँदैन नराम्रो काम गर्नु हुँदैन भनेको अर्थ के त म त्यो अर्थलाई हेर्छु म प्रवचन सुनेर हरेक गरेर होइन काम गर्दा गर्दै गरेको अनुभवमा मैले यो भनिरहेको छु अलिकति धेरै व्यक्तिगत प्रसङ्गतिर त यति ठुलो संस्था हेर्नु नेपाल र यदि धेरै बालबालिकाहरूलाई सेवा दिइराख्नु भएको छ आफू चाहिँ रोजगारको लागि यो युएमा हुनुहुन्छ यो तत्पर्य के को लागि जस्तो यो रोजगारमा यो आउनै पर्ने बाध्यता के पर्यो अब कस्तो छ भनेदेखि केही केही मैले पनि चाहिँ गर्न सकेँ भने त राहत मिल्छ नि म चाहिँ किन चुप्लाएर बसिरहने त र त्यसको साथसाथैमा के हुन्छ भने जस्तो अब मेरो हस्बेन्डले पनि केही कुराहरू चाहिँ डक्टर लुजी पोटाले गर्नुभयो भने त मैले उहाँलाई साथ दिएको छु र उहाँले मलाई साथ दिनुभएको छ र उहाँले केही गर्नुभयो भन्दा त्यही हेल्प नेपाललाई हो तर मेरो उद्देश्य सधैँभरि यो काम गरिरहने चाहिँ होइन मेरो उद्देश्य चाहिँ कुनै पनि इन्कमको एउटा सोर्स बनाएर त्यो इन्कम सोर्स भएर चाहिँ मलाई के भन्यो सधैँभरि मैले अर्काको हात फैलाउनु पर्दैन मेरो उद्देश्य चाहिँ त्यो मैले एउटा कुनै वातावरण बनाएँ मैले एउटा कुनै कम्पनी बनाएँ मैले कुनै इन्कमको एउटा सोर्स बनाउन सकेँ भने त्यहाँ इन्कम हुन्छ त्यसले गर्दाखेरि बाल बालि बालबच्चाहरूलाई महिलाहरूलाई सेवा गर्न सकिन्छ उनीहरूको लागि चाहिँ केही जीवनमा चाहिँ उद्धार गर्न सकिन्छ भन्ने मेरो उद्देश्य हो तर त्यो सबै जस्तो सोचेको हुन्छ पनि हुँदैन पनि त्यो भविष्यले नै मतलब नै त भविष्यको एउटालाई छोडिदिउँ अब फेरि प्रसङ्ग बाल बालकैतिर वास्तवमा नेपाल सरकार लगायत विभिन्न एनजिओहरूले बालबालिका तथा महिलाहरूको लागि विभिन्न बजेटहरू छुट्याउँछन् र विभिन्न नाराहरू ल्याउँछन् र विभिन्न स्रोतहरू बनाएर पैसाहरू राम्रै बाँडेको र पैसाको इन्कमहरू स्रोतहरू देखाइरहेका हुन्छन् वास्तवमा हेप्दा नेपाललाई चाहिँ ती स्रोतहरूसम्म पुग्नलाई चाहिँ केही प्रावधानहरू केही सरकारी माध्यमबाट समस्या उक्त भएर नपुगे हो या तपाईँहरूलाई चाहेर नपुग्नु यहाँ कस्तो अहिले मलाई यो कुरा चाहिँ खुसी लाग्यो यो कस्तो छ भने भित्रभित्र एकदम सोर्सको कुरा हुन्छ जुन अहिले यहाँले जुन कुरा भन्नुभयो नि मान्छे सङ्घ मा, संस्थाहरूलाई यो जुन एउटा सरकारले दिने सहयोग पुगेको छ तर तपाईँको स्वर छ भने पुग्यो तर सोर्स छैन भने त्यो पुगेन तपाईँको आफ्नो चिनेको मान्छे छ भने त्यो पुग्यो उसले जस्तोसुकै कार्यक्रम चलाओस् त्यो चाहिँ स्रोत पुग्यो उसलाई चाहे दसजना बच्चा चाहिँ राखेर चाहिँ उसले चाहिँ दुई सयजनाको रिपोर्ट बनाएर तयार पारोस् त्यो सबै कुराहरू त्यहाँ कस्तो हुन्छ भनेदेखि मैले त्यो भित्र अलिकति बुझेको पनि छु त्यो कस्ता कस्ता व्यक्तिहरूले पाउँछन् कस्तो किसिमले हुन्छ ती कस्ता चाहिँ नाटक चल्छन् त्यहाँ त्यो कुरा पनि हेर्नुहोस् किनभने एउटा के कुराहरू चाहिँ बुझ्दै जाँदाखेरि थाहा पनि छैन तर अब आफ्नो उपाय केही लाग्दैन आफ्नो सोर्सहरू छैन केही छैन सोर्सहरू नै भइसकेपछि के हुन्छ कसले दिने माध्यम छ तपाईँले पाउनुभयो माध्यम छैन पाउनु भएन चाहे जतिसुकै राम्रो काम गर्नुहोस् निश्ची स्रोतको निस कारण र सोच पुगेपछि मात्रै हामीहरूले सरकारी निकाय या सौन्दर्य निकायबाट पाउने सेवा सुविधा पाउन सक्छौँ भन्ने जस्तो तपाईँको धारणा नेपालको अहिलेको वर्तमान परिवेशमा भोगिआएकै घटना हुन् र विभिन्न मिडियाहरूले प्रचारबाजी गरिरहेकै अवस्था हो र हामी प्रवासी अनलाइन अनलाइनको यस कुराकानीमा छौँ र आज हामी नेपाल कि अध्यक्ष शर्मिला मैनालीसँग हाम्रो कुराकानी गरिरहेका छौँ हामी कुराकानीकै अन्त्य अन्त्यतिर आइसके आइरहेका छौँ अब हामी यस कुराकानीको लागि यो साङ्गीतिक मोडमा जोड्दै अब हामी कुराकानीलाई थोरै अगाडि बढाउन गइरहेका छौँ निश्चय दर्शक श्रोताबिनहरू हाम्रो यस कुराकानीबाट ने, नेपाली समाजसेवाका विभिन्न नामहरूलाई उच्चारण गर्दा अग्रणी रूपमा आउने हेप द नेपाल जो बालबालिका तथा महिलाको क्षेत्रमा क्रियाशील छ वास्तवमा आजको अतिथि शर्मिला मण्यालजीसँग हामी सोध्न चाहन्छौँ बुझ्न चाहन्छौँ ने हेप द नेपालले बालबालिकाहरूलाई राखेर रा। पढाउने खाने व्यवस्था मात्रै गरिरहेको अन्य गतिविधि पनि गरिरहेछ त जति जे पर्छ नि भइपरि आएको कुराहरू सम्पूर्ण गरेको जस्तो बच्चा बिरामी भयो उसको चाहिँ मुटुको अपरेसन गर्नु पऱ्यो उसको खुट्टा भाँच्यो त्यस्तो एउटा भनौँ न एउटा घरमा राखेर चाहिँ त्यसलाई चाहिँ भोलि पचास हजारको त्यसको चाहिँ खर्चको कुराहरू आयो भने त्यो सबै बेहोर गरिरहेको त्यो सबैको चाहिँ उसले हेरिरहेको एउटा घरमा राखेपछि कस्तो किसिमको चाहिँ व्यवहार हुन्छ एउटा बाउ त्यस्तै किसिमले गरेको हामी कुराकानीकै यस अन्तिम अस्तिमा आइसकेका छौँ सा। यो प्रवासी अनुदानबाट बजिरहेको यस हाम्रो कुराकानीमा आजको हामी अतिथि शर्मिला मैनालीसँग हामी यस कुराकानीलाई बिट मार्ने तर्खर लागिरहेका छौँ के छ यो प्रवासी अनुदान रेडियो मार्फत यस युईको यस भूमिया हुनुहुन्छ यहाँबाट सुनिराख्नुभएका विश्वभरि छरिरहनुभएका नेपालीहरूलाई के सन्देश दिन चाहनुहुन्छ जसले हेर्दा नेपाल लगायत बालबालिका तथा महिलाको क्षेत्रमा योगदान गर्नलाई सहयोग सहयोग म चाहिँ के भन्छु भनेदेखि ती बालबच्चा भनेको सबै नेपाली बाबु दिदीबहिनीहरूको चाहिँ कसैको दिदीको हुनसक्छ कसैको चाहिँ छिमेकीको हुनसक्छ कसैको आफ्नै परिवारको पनि हुनसक्छ त्यसले गर्दाखेरि सबैले चाहिँ त्यस क्षेत्रमा हेल्प नेपाललाई सहयोग गरौँ ती बालबालिकाको चाहिँ भविष्य राम्रो बनाऊ भन्ने म यही चिज सन्देश दिन चाहन्छु समाचार मनोरंजन साहित्य खेल को सुजा प्रवृत्ति स्वास्थ्य शिक्षा शमा निरंतर संगी प्रवासी ने बारी कोई आवा प्रवासी रेडियो प्रवासी रेडियो प्रवासी अनलाई रेडियो प्रवासी अनलाई रेडियो प्रवासी अनलाई रेडियो प्रवासी अनलाई रेडियो हामी राष्ट्रिय गौरव प्रवासी नेपालीको एकै आवाज आवाज प्रवासी लाइन .com